संविधानका अन्तर्वस्तुलाई आपसी छलफलबाट निष्कर्षमा पुर्याउन कंग्रेस र एमाबादी सहमत राष्ट्रपतिलाई संसदबाट अनुमोदन गर्न एमालेद्वारा अध्यक्ष ओलीलाई जिम्मा दोलखाको चिरीमा गएको पैह्रोमा परि चार जनाको मृत्यु आज विशौं विश्व आदिवासी जनजाति दिवस विभिन्न कार्यक्रम गरी मनाइयो भूमाफियाहरू सक्रिय भएपछि रत्नगरमा सरकारी जग्गा सीमांकनको काम शुरू करीब दश विघा भन्दा बढ़ी जग्गा अतिक्रमणको जोखिम अमेरिकाद्वारा उत्तर इराकमा आइएसका लड़ाकूहरू विरूद्ध दोस्रो चरणको हवाई कारवाही कार्यवाहीमा केही लडाकू मारिएको दावी राइभरी राईभरिष्टियर ड्रगवाद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा पाँच मेघाटसँग इन्टरनेट अनलाइन सुजितासँगै म ध्रुवराज संविधानका अन्तरवस्तुलाई आपसी छलफलबाटै निष्कर्षमा पुर्याउन कंग्रेस एकीकृत नेकपा माओवादी सहमत भएका छन् कंग्रेस संसदीय दलको कार्यले सिंहदरबारमा आशा भएको छलफलमा संविधानका अन्तरवस्तु र दलहरूबीच विवादमा रहेका विषयलाई छलफलबाट निष्कर्षमा पुर्याउने सहमति गरेका हुन् त्यसका लागि आन्तरिक र बहुपक्षीय छलफलका लागि सबैसँग सहकारी गर्ने सहमति भएको नेताहरूले बताएका छन् संविधान निर्माणका जटिलताका विषयमा छलफल गर्नका लागि सत्तारूढ़ दल कंग्रेसले पहल गरी आज माओवादीसँग छलफल गरेको हो संविधानको अन्तर्वस्तुबारे सहमति खोज्न कंग्रेसले उपसभापति पौड़ेल र वनमंत्री महेश आचार्यलाई जिम्मा दिएको छ सहमति नभई माघ आठमा संविधान जारी गर्न नसकिने निष्कर्षमा पुगेको कंग्रेसले शुक्रबार एमालेसँग छलफल गरेको थियो कंग्रेस र एकीकृत माओवादी बीचमा संविधान लेखनका विषयमा संघीयता राज्यको पुनर्संरचना लगायतका विषयमा सहमति जुट्न बाँकी छ एकीकृत माओवादी जातीय संघीयताको पक्षमा रहेको छ भने कंग्रेस पहिचानका आधारमा संघीयता जारी गर्नु पनि पक्षमा रहेको नेकपा एमाले राष्ट्रपतिलाई संसदबाट अनुमोदन गर्ने सहमति कार्यान्वयन गराउने जिम्मा पार्टी अध्यक्ष केपी ओलीलाई दिएको छ एमाले पदाधिकारी र मन्त्रीहरूबीच भएको छलफलले सार्वधे सहमति कार्यान्वयनका लागि पहल गर्ने जिम्मा पनि ओलीलाई दिएको छ त्यस्तै बैठकले संविधान जारी नभएसम्म सुशील कोइरेला नेतृत्वको वर्तमान सरकारलाई नै निरन्तरता दिने निष्कर्ष निकालेको छ पूर्व मन्त्री परिषद अध्यक्ष तथा पूर्व प्रधान न्यायाधीश खेलराज रेग्मीले संघीय राज्य निर्माणको प्रमुख आधार त्यस राज्यमा बस्ने नागरिकहरूबीच मौलिक समानता कायम हुनुपर्नेमा जोड़ दिनु भएको छ प्रत्येक नागरिकले आफ्नो अपनत्व हुने गरीको राज्य पुनर्संरचना हुनुपर्ने उहाँको भनाइ छ आज भरतपुरमा भएको राज्यको पुनर्संरचना सम्बन्धी अन्तक्रिया कार्यक्रममा बोल्दै रेग्मीले विशेष वर्षस्व भएको छ कुनै एउटा समुदायलाई मात्रै आधार मानेर राज्य वा प्रदेश निर्माण गर्न नहुने टिप्पणी गर्नुभयो रेग्मीले संहिता कुनै पनि राज्यको एकताको मिलन विन्दु हुनुपर्ने बताउनुभयो सोही कार्यक्रममा सीमावेद बुद्धिनारायण श्रेष्ठले सामर्थ्य र पहिचानका आधारमा उत्तर दक्षिण सीमा हुने गरी संहिता बनाउनुपर्ने धारणा राख्नुभयो उप प्रधान तथा स्थानीय विकास मन्त्री मान सिंहले आगामी माघ आठ गति अगाडि नै संविधान जारी हुने घोषणा गर्नुभएको छ पत्रकार महासंघ कास्कीले दयाशंकर पालिकी स्मृति पत्रकारिता पुरस्कार तथा सम्मान कार्यक्रमको अवसरमा आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री सिंहले निर्धारित समयमा संविधान बन्नेमा ढुक्क आग्रह गर्नुभयो सिंहले भन्नुभयो हामीले एक वर्षभित्रमा संविधान निर्माण गर्ने शपथ खाएका छौ सोही अनुसार काम पनि अघि बढ़िरहेको छ तोकेकै समयमा संविधान जारी हुन्छ मन्त्री सिंहले सरकार सहमतिय संविधान जारी गर्ने पक्षमा रहेको र त्यसका लागि हदैसम्म प्रयास गर्ने पनि बताउनुभयो दलहरूको विरोधका कारण सहमति नसके बहुमतीय प्रणालीबाट भए पनि प्रक्रियागत रूपमा संविधान जारी गर्ने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो सरकारले नागरिकको अपेक्षा अनुसार काम नगरेको भन्ने गुनासो आएको भन्दै सिंहले उक्त गुनासोको सरकारले उचित सुनवाई गर्ने बताउनु भयो सरकारले छब्बीस सभासद मनोनयनको कार्य राजदूत नियुक्ति तथा संवैधानिक निकायलाई पूर्णता दिन, दिने तीन कार्यलाई मुख्य प्राथमिकतामा राखेर रा। काम गरिरहेको बताउनुभयो सभामुख सुभाष लङले अब कुनै पनि वाहनाले संविधान लेखन नरोकिने दावी गर्नुभएको छ पहिलो संविधान सभाका विवादविध धेरै मुद्दाले किनारा पाएको बताउँदै उहाँले आउँदो माघ आठ भित्रै नयाँ संविधान जारी हुने ठोकुवा गर्नुभयो राजनैतिक सम्वाद समिति र संविधान मसौदा समिति अहिले निरन्तर काममा छन् आज झापाको तुलाबारीमा उहाँले संचारकर्मीसंग भन्नुभयो पहिलो संविधान सभाको स्वामित्व पनि ग्रहण गरिएको छ त्यसैले समयमै संविधान जारी हुन्छ यसपट कुनै लेखन संविधानोकिन्न नातेदारको निधन भयका कारण पारिवारिक भेटघाटका लागि झापा जानुभएका सभामुखले संविधान जारी नभएसम्म विदेश यात्रामा नेता होला फेरि आग्रह गर्नुभयो एकीकृत एक नेकपा माओवादीका नेता डाक्टर बाबुराम भट्टराईले पार्टी अन्तर संघर्षमा नवा आलोकहरूको नकारात्मक सक्रियता उल्लेखनीय रहेको बताउनु भएको छ माओवादीभित्रको विवाद भी उत्कर्षमा पुगेका बेला भट्टराईले ट्वीट गर्दै यसपटक पनि त्यस्तै ते झल्को देखिन थालेको भनी प्रश्न गर्नु भएको छ भट्टराईले पार्टीभित्रको विवादबारे भी शुक्रबार अबेर पार्टी अध्यक्ष प्रचण्डसँग छलफल गर्नु भएको थियो प्रचण्ड निवास लाजिमपाटमा भएको भेटमा विवादलाई सकारात्मक तबरले हल गर्ने र समानान्तर समिति गठन भएका जिल्लामा छुट्टी संरचना बनाउने सहमति भएको छ समानान्तर समिति गठन गरेको आरोपमा भट्टराई पक्षका नेताद्वय गंगा नारायण श्रेष्ठ र राम रिजन यादवलाई निलम्बन गरेपछि ए माओवादीको विवाद उत्कर्षमा पुगेको थियो संस्थापन पक्षले पेलेको भन्दै भट्टराई पक्षले मकवानपुर सिन्धुली धनुषा बैतडी लगायतका जिल्लामा समानान्तर समिति गठन गरेको थियो <laughs> नेकपा माओवादीका सचिव देव गुरूङले आदिवासी जनजातिहरू लोप हुने खतरा बढ़ेको बताउनु भएको छ आदिवासी जनजाति दिवसको अवसरमा जनजाति महासंघले राजधानीमा कार्यक्रममा गुरूङले भूमि र जनसंख्याबाट आदिवासी जनजाति विस्थापित भइसकेको बताउनुभयो यही अवस्थालाई अबको एक वर्षमा आदिवासी जनजातिहरू लोप हुने भन्दै उहाँले भन्नुभयो यसको कारण भनेको राज्य सत्ता बहुजातीय नहुनु हो एकल जातीय र साम्प्रदायिक सत्ता हो आदिवासी जनजातिको पहिचान सहितको संविधान स्वीकार नगर्दा अघिल्लो संविधान सभाले संविधान बनाउन नसकेको भन्दै उहाँले यो पटक पनि पहिचान संविधान बन्ने सम्भावना नरहेको बताउनुभयो सर्वपक्षीय सम्मेलनबाट संविधानका अन्तर्वस्तुमा सहमति भए सम्भावना नरहेको भन्दै उहाँले भन्नुभयो पुरानै संविधान जारी भयो भने त्यसलाई चाचूत पारेर आन्दोलनमा उत्रन हामी तयार हुनुपर्छ कार्यक्रममा कार्यक्रममा एमाले प्रदीप गेवालीले पहिचान र समृद्धिमा ध्यान दिन आग्रह गर्नुभयो संविधान निर्माणका क्रममा दलहरूसँग मात्र नभए जनजाति सहितका समूहसँग सम्वाद र छलफल गर्न समेत उहाँले सरकार र संविधान सभालाई आग्रह गर्नुभयो नेपाल र बीच प्रभावकारी संयन्त्रको रूपमा रहेको सचिव स्तरीय समितिलाई सक्रिय बनाएर नियमित बैठक गर्ने सहमति भएको छ चीन भ्रमणमा रहेका अर्थमन्त्री डाक्टर रामचरण महत्र चीनका वाणिज्य मन्त्री गाओ होचिङ बीच बेजिङमा भएको छलफलपछि यो सहमति भएको हो समितिको बैठक सात वर्षदेखि सा बस्न सकिएको छैन यसले गर्दा नेपालको चीन व्यापार तथा कारोबारमा बेला समस्या आउने गरेको भन्दै दुवै पक्ष समितिलाई सक्रिय बनाउन सहमत भएका हुन् नेपालको व्यापार घाटा करिब 65 अर्ब पुगिसकेको छ चीनतर्फ निर्यात वार्षिक तीन प्रतिशत र आयात एघार प्रतिशतले बढ़िरहेको छ चीनका वाणिज्य मन्त्री हो चिङले चिन्दोपाचकको माकमा मा गएको पहिरोबाट विस्थापित भएकाहरूलाई सहयोग गर्ने वचन पनि दिनुभएको छ दोलखाको जिरीमा गएको पहिरोमा परि चार मृत्यु भएको छ जिरे स्थित लेङकन बजारको बसपा क्षेत्रमा रहेको टहरा बस्तीमा गई राती पहिरो गएको हो पहिरोमा पुएर मृत्यु हुनेमा पेम डोमा तामाङ र उनकी तामाङ पाँच वर्षीय सुजल जिरे र बाह्र वर्ष कि रहेका छन् सुजल र सुषमा कबुवा किर्ति बहादुर र आमा गुणकुमारी जिरेल घाइते राती साढे बाह्र बजी पहिरो गएपछि नेपाली सेना प्रहरनीयले पुर्याएका घाइतेहरूको उद्धार गरेका थिए घाइतेको जीरी अस्पतालमा उपचार भइरहेको छ आज विशौं विश्व बिशो आदिवासी जनजाति दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ विश्वमा छरिएर रहेका आदिवासीहरूलाई एकीकृत बनाउन र उनीहरूको आवासलाई बलियो बनाउने उद्देश्यले हरेक वर्षको अगस्त नौ तारीकका दिन यो दिवस मनाउने गरिएको छ दिवसका अवसरमा सन्देश दिँदै संयुक्त राष्ट्र संघका महासचिव वानके मुनले सबैको साझा भविष्यका लागि आदिवासी जनजातिको अधिकार प्रवर्धन र रक्षामा एकजुट हुन आह्वान गर्नुभएको छ जीवनयापन भौतिक कल्याण गरिमा र अधिकारको न्यूनतम मापदण्ड समेत पुरानो भयो प्रगतिमा बाधा उत्पन्न हुँदा समुदाय पर आदिवासी समुदायमा नकारात्मक प्रभाव पर्ने र यसले सम्पूर्ण समाजलाई असर गर्ने उहाँको ठहर रहेको छ दिवसको अवसरमा आदिवासी तथा जनजाति सम्बद्ध संघ संगठनले चितवनमा पनि विभिन्न कार्यक्रम गरेका छन् दुई सालको जनगणना अनुसार नेपालमा आदिवासी जनजातिको संख्या त्रियानब्बे लाख अडचालिस हजार नौ अर्थात कुल जनसंख्याको पैतिस प्रतिशत रहेको छ युएस वैदेशिक रोजगारका लागि संयुक्त अरब इमिरेट्स यूआई पुगेका छ नेपाली महिला दूतावासको शरणमा पुगेका छन् घरेलु महिला कामदारको रूपमा यूआई पुगेका नेपाली महिलाहरू समस्यामा परेपछि दूतावास पुगेका हुन् यसरी दूतावास पुग्ने महिलाहरू छापा मरङ ताप्लेचुङ र सिन्धुपालचोकका रहेको दूतावासकी श्रम सहचारी हिरा जानकारी दिनुभयो यसरी दूतावास पुग्ने महिलाहरूमध्ये कयौं वर्षौं युए बसेका र कतिपय दुई ती महीना अघि मात्र युए पुगेका हुन् अप्ठ्यारोमा परेका क्षण नेपाली महिलाहरूमध्ये एकजना भारतको बाटो हुँदैन अन्य सबै बाटे गएका थिए कतिपय महिलाहरू आफू आएको विश्वा वाला कम्पनी वा घर छोडेर गैरकानी रूपमा केही समय बाहिर काम गरेपछि दूतावासबाट सहयोग पाउने आशामा नेपालले ने दूतावासको धोका धकधकाउन आउने गरेको पाएको श्रम सहचारी पौडेलले बताउनुभयो रत्नगर नगरपालिकाले नगरभित्र रहेका सरकारी जग्गा सीमांकन गर्ने काम शुरू गरेको छ सार्वजनिक जग्गामा भूमाफियाहरू सक्रिय हुन थालेपछि नगरपालिकाले आफ्नो सेवा क्षेत्रभित्रका सरकारी जग्गा सीमांकन गरी सार्वजनिक गर्ने काम शुरू गरेको हो नगरपालिकाले यो अभियान रत्नगर सातबाट शुरू गरेको छ रत्नगर सातमा करिब दस बिघा बढ़ी सार्वजनिक जग्गा रहेको स्थानीयले बताएका छन् रत्नगर सातको निर्माणाधीन अवस्थामा रहेको ढेकुवा झोलुङ्गे पुल क्षेत्र वरिपरिबाट सार्वजनिक जग्गा सीमांकनको काम शुरू गरिएको नगरपालिकाका निमित्त कार्यकारी अधिकृत सीताराम पोखरेलले जानकारी दिनुभयो स्थानीयवासी राजनैतिक दल पत्रकारको रोहवरमा नगरपालिकाले जग्गा सीमांकनको काम शुरू गरेको हो सो क्षेत्रमा भूमाफियाहरूले दुई नम्बरी पूर्जा बनाएर जग्गा अतिक्रमण गर्न शुरू गरेका स्थानीय हरि आचार्यले बताउनुभयो त्यहाँ रहेका सार्वजनिक जग्गाका सदियारले नै उपयोग गर्दै आएका छन् भने कतिपयले आफ्नो नाममा बनाउन चलखेल गरेको आचार दलालहरू सक्रिय भइरहेकाले ती जग्गा कि त सार्वजनिक गर्नुपर्ने कि त सरकारको होस् भन्ने स्थानीयको माग छ सोही क्षेत्रमा रहेको करिब पन्द कट्टा जग्गा भने प्रहरीको नाममा दर्तामा रहेको छ रत्नगरमा सार्वजनिक जग्गा धेरै रहेकाले ती जग्गाहरूमा विस्तारै सीमांकन गर्दै सरकारीरण वा सार्वजनिक गरिने नगरपालिकाका सामुदायिक विकास शाखा प्रमुख तोरण राज पौडेलले जानकारी दिनुभयो टोल विकास संस्था सम्बन्ध समिति रत्नगर आठको अध्यक्षमा ज्ञानेन्द्र राज पाण्डेले पाण्डे निर्वाचित हुनु भएको छ आशा भएको अधिवेशनले पाण्डेको अध्यक्षतामा बीस सदस्य सम्बन्ध समिति चयन गरेको हो अधिवेशनमा अध्यक्षका प्रत्याशी परशुराम खिमिरेलाई गोलापथामा पर पराजित गर्दै पाण्डे अध्यक्षमा निर्वाचित हुनु भएको हो कूल खसेको मत मध्ये दुवै उम्मेद्वारको पक्षमा आठ आठ मत परेपछि निर्णय गोलपरथाबाट गर्ने सहमति भएको थियो चार मत भने बदल भएको हो यसअघि अध्यक्षका लागि चारजनाको उम्मेद्वार परेको भए तापनि कान्त ओर्सा र भोजराज लामिसानेले फिर्ता लिनुभएको थियो समितिको अध्यक्षमा मात्रै चुनाव भएको हो भने अन्य पदहरूमा सर्वसहमति भएको थियो समितिको उपाध्यक्षमा बेन्दा खड़का सचिवमा युग थापा र कुशा अध्यक्षमा पौड़ेल तथा अन्य सदस्यहरू रहेका छन् सार्वजनिक सवारी साधनका चालकहरूलाई ट्राफिक प्रहरले आज पूर्वी चितवनको रत्नगरमा ट्राफिक जनचेतनामूलक प्रशिक्षण दिएको छ एस क्षेत्रमा सार्वजनिक सवारीमा बढ़ी ट्राफिक नियम उल्लंघन भएपछि र ट्राफिक नियम सम्बन्धी ज्ञान नहुँदा दुर्घटना बढ़ने सम्भावनालाई मध्यनजर गर्दै जनचेतनामूलक प्रशिक्षण कार्यक्रम गरिएको हो पूर्वी टेम्पो जीव माइक्रो तथा मिनी व्यवसाय समिति रत्नगर अन्तर्गत संचालित सवारी साधनका एक्काइसजना चालकलाई अस्थायी ट्राफिक प्रहरी पोस्ट रत्नगरका प्रमुख एवं प्रहरी सहायक निरीक्षकथानेश्वर ढकालले प्रशिक्षण दिनुभएको प्रशिक्षण कार्यक्रम पूर्वी चितवन टेम्पो जीप माइक्रो तथा मिनी बस व्यवसाय समिति रत्नगरका अध्यक्ष दामोदर साईको अध्यक्षतामा सम्पन्न भएको थियो नेपाल विद्युत प्राधिकरणले आजदेखि लोडसेडिङ बढ़ाएको छ सिन्धो पासोकको जुरेमा गएको पहिलो बाटो प्रसारण लाइन तथा सुनकोशीतल विद्युत केन्द्रको ड्याममा क्षति पुगेर झन्डै सड़सठी मेगावाट विद्युत आपूर्ति अवृद्ध भएको र कुसाहा कटैया प्रसारण लाइन खण्डको कण्डक्टर बदली गर्नुपरेकाले लोडसेडिंगको तालिका हेरफेर गरिएको प्राधिकरणले सुनाएको छ प्राधिकरणका अनुसार अबदेखि हप्ताको तीन दिन नौ घण्टा दुई दिन साढे घण्टा एक दिन दस घण्टा र एक दिन साढे घण्टा गरी हप्ताको साढ़े घण्टा लोडसेडिङ हुने प्राधिकरणले सुनाएको छ अब पालो अर्पण जनावाजको अर्पण जनावाजमा हिज हाम्रो प्रश्न थियो गुण्डाका नायकी भनेर चिनिने दिनेश अधिकारी चरीको मृत्यु प्रहरी भिडन्तमा भएको भनेर गृहमन्त्री बामदेव गौतमले सदन संसदमा दिएको जवाफप्रति तप... तपाईँ के भन्नुहुन्छ यस जवाफित बुझ्दछ बी हजुवाको बोली र से पूर्ण विवरणपछि जवाफ दिएको भए हुन्थ्यो तपाईँले भएको मतको अन्तिम परिणाम यस्तो रहेको छ ए जवाफ जित बुझ्दछ भन्नेमा 32 प्रतिशत बे हचुवाको बोली भन्नेमा 28 प्रतिशत र सी पुन विवरण पछि जवाफ दिएको भए हुन्थ्यो भन्नेमा 36 प्रतिशत मत व्यक्त गर्ने तपाई सम्पूर्णलाई धन्यवाद अब भोलिका लागि हाम्रो प्रश्न छ एकीकृत एक नेकपा माओवादीभित्रको पछिल्लो विवादप्रति तपाईँको विचार के छ ए पुरानै परम्परा बे प्रचण्ड र बाबुरामको बोझी नसक्नु राजनीति र सी कां भएको गाउँमा अर्पण जन आवाज में तो दिन सकूने जिसको मोबाइल को मैसेज बक्समा गई रेडियो अर्पण को संक्षिप्त स्वरूप आर टाइप गरी एक स्पेशी पीओएलएल पोल टाइप गरी करी आपूला उत्तर ए बी वा सी टाइप करी चौवालीस वा पैंतालीस पचपन्न में पठा अर्पण जन मत परिणाम हरेक साझा पांच बजे अर्पण बुलेटिन प्रस्तुत करने ट्राफिक खबरको यति बेला नानगढे सड़क खण्ड खुल्ला छ त्यसै गरी नानगढ र मोगलेन मुग्लिन्द ओबिसी काठमाडौँ सड़क खण्ड मुग्लिन्द मोली पोखरा सड़क खण्ड र नानगढ प्रापेबोटोल सड़क खण्ड पनि खुल्ला छ ट्रैफिक खबर को साथ में फोर्ट पॉइंट पोस्ट डिजिटल कलर लैब एंड डिजिटल फ्लेक्स प्रिंट रत्नगर एक सौ फोन चितो नंबर शून्य छप्पन्न पांच तिरसठी शून्य तिरसठी मोबाइल नंबर अंठानब्बे पांच पचास एकसठी सात सौ तिरचाली मौसम सम्वन्धी जानकारी चितवन जिल्लाको भोलिको अधिकतम तापक्रम पैंतिस डिग्री सेल्सियस र न्यूनतम तापक्रम तेइस डिग्री सेल्सियस रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ भोलि विहान बादल लाग्ने र दिउँसो बेलुका भने पानी पर्न सक्ने सम्भावना रहेको महाशाखाको भनाइ छ मौसम एरि सुप्रति सजग भई आफ्नो खेतबारीको काम गर्नुहुन किसानहरूलाई अनुरोध छ झुवानी सामुदायिक पुस्तकालयद्वारा जनहितका लागि जारी गरिएको हो अब अन्तराष्ट्रिय समाचार अमेरिकाले उत्तरी इराकमा इस्लामिक स्टेट आईएएस काड़ाकूहरू विरूद्ध दोस्रो चरणको हवाई कारवाही गरेको छ अमेरिकी मानव रहित र विमानले आक्रमण गरेको अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले पुष्टि गरेको छ पेन्टागनले लड़ाकूहरूको मोटालाई निशाना बनाएको आक्रमणमा केही लड़ाकू मारिएको जनाएको छ कुर्दीस शहरेल नजिक लड़ाकू र स्थान पहिचान भएपछि अमेरिकी मानव रहित विमानले हिजो पहिलो पटक आक्रमण गरेको थियो इराक र सिरियाको ठूलो भूभागमाथि सुन्ने मुसलमान लड़ाकुम आइएसको नियन्त्रणमा छ पहिलो आईएसआईएस नामले चिनिने आईएएसले इराकलाई इस्लामिक राष्ट्र बनाउने उद्देश्यका साथ हिंसात्मक गतिविधि अगाडि बढ़ाइरहेको छ लड़ाकुहरूको आक्रमणका कारण उत्तरी इराकबाट हजारौं अल्पसंख्यक चिया प्लान भएका छन् गाजामा पुनआक्रमण जारी हुनुपर्ने अमेरिका र संयुक्त राष्ट्र निन्दा गरेको छ तीन दिनको युद्धविराम सकी लगतै पुनआक्रमणका घटना भएका छन् गर्नका लागि दुबई पक्षलाई आग्रह गरेको छ संयुक्त राष्ट्र संघका महासचिव आन के मुनले असर रुपमा रूपमा नागरिकहरू मारिनुप्रति आपत्ति जनाउनु भएको छ इजरायलले युद्ध विरामसँग लगतै हमासले आक्रमण शुरू गरेकाले आफले पनि आक्रमण गरेको दावी गरेको छ आज बिहान मात्र हमासले दक्षिण इजरायलमा पाँचवटा रकेट आक्रमण गरेको छ भने इजरायलले विद्रोह लक्षित गरी, गरी आजै तेत्तीसवटा रकेट आक्रमण गरेको जनाइएको छ इजिप्टको मध्यस्थकर्तामा कायरोमा वार्ताको प्रयास भए पनि प्यालेस्टाइनले आफ्ना मागहरू पूरा नभएको भन्दै पुनः आक्रमण शुरू गरेपछि इजरायलले पनि आक्रमणलाई निरन्तरता दिएको छ <Santhi> <Santhi> आइभरी कोष्टका स्ट्राइकर डीडियर ड्रोगबाले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन् जोगबाले अब इंग्लिस क्लब सेल्फीमा आफ्नो सम्पूर्ण ध्यान केन्द्रित गर्ने भन्दै आइभरी कोष्टको राष्ट्रिय टीमबाट सन्यासको घोषणा गरेका हुन् उनले आइभरी कोष्टका तर्फबाट खेलेका खेल गोल्ड र जित सबै समर्थकका लागि समर्पण गरेको बताएका छन् उनले राष्ट्रिय टीमका लागि एक खेलमा पैंसठी गोल गरेका छन् सन् दुई हजार चारदेखि दुई हजार लागि खेलका रोगबा त्यसपछि चीनको सांघ सेनुआमा गएका थिए चीनबाट टर्कीको गालाटासारीमा आबद्ध भएका छत्तीस वर्षका रोगबा गएको जुलाई पच्चीस तारीकमा फेरि जेल्सीमै फर्किएका छन् चेल्सीमा आठ वर्ष बिताएका उनले क्लबका लागि तीन सय बयालिस खेलमा एक सय सन्ताउन्न गोल गरेका थिए संविधानका अन्तरवस्तुलाई आपसी छलफलबाटै निष्कर्षमा पुर्याउन कंग्रेस र एमावी सहमत राष्ट्रपतिलाई संसदबाट अनुमोदन गर्न एमालेद्वारा अध्यक्ष ओलीलाई दोलखाको जीमा गएको पहिरोमा परि चार जनाको मृत्यु आज बीसौ विश्व बिसौ आदिवासी जनजाति दिवस विभिन्न कार्यक्रम गरी मनाइयो बुमा भूमाफियाहरू सक्रिय भएपछि रत्नगरमा सरकारी जग्गा सीमांकनको काम शुरू करिब दस विघा बढ़ी जग्गा अतिक्रमणको जोखिममा अमेरिकाद्वारा उत्तर इराकमा आईएस काड़ाकु विरूद्ध दोस्रो चरणको का हवाईमा केही लडाकु मारिएको दावी र आइभरी कोष्ट्राइकरद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा अवस्थ सांज पांच बजे अर्पण बुलेटिन सकिए सहकर्मी सुजिता संगे ध्रवराज विदाई नमस्कार र्डवेयर लत्न गरे बकुलहर पुरानो कर्मचारी पेट्रोल पम्प फोन नम्बर शून्य छपन्न पाँच त्रिसठी दुई नब्बे रङ रग सेनेटरी टोयलेट बाथरुमका फिटिङ सामानहरू दक्ष पलम्बर पेट्रोलको व्यवस्थाका साथै एसएल पेड्सको आधिकारिक विप्ता रहेको जानकारी गराइन्छु गर्न पाइने साथ ही इंग्लिश जापानीज कोरियन भाषा एवं कंप्युटर को संपूर्ण कोर्स पढ़ाई होने एटीच्यूट मल्टीलर्निंग एकाडेमी खैरानी चार पैसा नारेडी डेवलपमेंट बैंक को माथि मोबाइल अंठानब्बे चार बावन्न छियालीस र्ग मेस द्वारा एक साथ, रंगीन छपाई करने एक छापाणी को शून्य छप्पन्न पांच छब्बीस सात एक मोबाइल अंठानब्बे पांच पचास अंठावन शून्य अड़चालीस नेक्स्ट एजुकेशन कंसल्टेन्स मैम नतीजा लियाने तपना द नेक्स्ट